अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय मेगाहर्ज र यो हो कार्यक्रम अर्पण समर्पण प्रतीक्षा करोता सुनी रह भरखर मो घर को रेडियो ट्यून ऑन प्रत्यक्ष रूप में अर्पण सबका सदै का, का रेडियो अर्पण एक सौ चार पांच मेगा कार्यक्रम अर्पण समर्पणको विषयमा आजको श्रृंखलामा विभिन्न पुराना चलचित्रका आवाजहरू तपाईँको माझमा हामी प्रस्तुत गर्नेछौ र तिनै आवाजलाई आफ्नो साथीसँगै इष्टमित्र घर परिवार जनप्रति तपाईँलाई समर्पण गर्न चाहनुहुन्छ भने तपाईँ आउनुपर्ने हुन्छ स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ तीन बजीसम्मको यो बीचमा रहनेछौ र यो बीचमा रहनको लागि उपस्थित भइसकेका छौं प्रविधि कक्षबाट मित्र राज अनि आवाजबाट अर्पण समर्पणको सहयात्री मसुरी आकाल स्थगित भएको साथ पाँच त्रिसठी तिन सय बत्तीस अनि सुना, बत्ती सुना यो को पाँच त्रिसठी तिन सय तेत्तिसको यो दुईवटा बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ र हामी बजाउँछौ चलचित्रका आजको श्रृंखलामा केही पुरानो आवाज र तिनी आवाजले आवाजहरूलाई तपाईँलाई आफ्नो आफन्त झन इष्ट साथी सँगै समक्ष समर्पण गर्न चाहनुहुन्छ भने कार्यक्रममा आउनुहोला भन्न चाहन्छौ दुईवटा बाटो मध्ये कुनै एउटा बाटो रोजेर टेलिफोन लाइनमा कार्यक्रममा पहिलो श्रोता मित्र सँगसँगै आइसक्नु भएको छ भनेर इसारा मिल्दैछ कहो नहोस् मैले वहाँलाई स्वागत गर्छु हजुर नमस्ते हजुर नमस्कार हां बदन जी हजुर दाजु आरामै हुनुहुन्छ एकदमै आरामै हजुर नि म पनि ठीक ठाकै सुभन्दा केही फरक नफारले बदन खाजा भइसकि अथवा भाको छैन अ खाजा भोकर खाना खाको दाजु हां आज अलिकति ढिला अब टाइम एसेन्टर मर्निंग क्लास हुन्छ अनि 12 बजे त घराय पुदा फका मारे खादा जस्तै हो दुई बजे त अहिले कता घरमा हुनुहुन्छ अथवा अने घरमै दाजु म आ घरमै हो नसाइन हजुर कार्यक्रममा आउनुभाछ गर्मी बढ्दो पनि छ सा, सारी बाहिर और... हिन्न पनि हैन अ गादो छ दाजु एकदम गर्मीले एकदम टाउको दुखाउँदने हे त म आफ्नो ख्याल चाहिँ राख्नु होला भदन कार्यक्रममा आउनुभाछ हामी एकछिन पछि एउटा चलचित्र गावाज <coughs> राख्ने छौ कसकसलाई समर्पण गर्न चाहन्छौ अ यस विशेष त कालीका लागि हु हु हजुरको लागि धन्यवाद अनि राज दाइका लागि कृष्ण दाइका लागि रिजन दाइका लागि अस्तु बास दाइका लागि अनि रमशङ्कर सम्पूर्णको लागि हवस् बदन सहभागिताको लागि धन्यवाद अन्त्यसम्म हामी सँगै नमस्ते बदन अधिकारीको सहभागिता चोइनपुरबाट निकै नै माया गरेर आउँछ सुना छपन्न पाँच त्रिसठी तिन सय सुन्ना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिसको यो बाटो खुल्ला छ तपाईँ पनि यसरी नै आउन चाहनुहुन्छ र तिनी आवाजलाई आफ्नो साथीसँग इष्टमित्र आफन्त जनप्रति समर्पण गर्न चाहनुहुन्छ भन्यो स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ फेरि पनि कार्यक्रममा कोही मित्रको आगमन उहाँलाई पनि स्वागत गरिहाल्छु हजुर नमस्ते हेलो हजुर नमस्ते कहाँ बोल्नुभयो कहाँबाट भन्नुभयो यहाँको आवाज हामी सुन्न सकिरहेका सैलो कोही साथीहरू कुराकानीको क्रमलाई जोडाउने प्रयत्न गरिरहेको थिएँ तर सम्पर्क बचेत भइसकेको छ भन्ने रहेछ र तपाईँले भर्खर मात्र आफ्नो घरको रेडियो ट्युन अन गरिरहनु भएको छ भने हामीलाई सुनिरहनु भएको छ रेडियो अर्पण एक सय चार तब्लो पाँच मेगा हर्ज र इन्टरनेट अनलाइनमा देश विदेशमा जहाँ जहाँ जहाँ जहाँ इन्टरनेट अनलाइनको पहँच त्यहाँ त्यहाँ हाम्रो साथ मिलिरहेको छ र त्यो साथमा तपाईँको साथ पनि मिलिरहेको छ तिन बजीसम्मको बिचमा रहने क्रममा आजको श्रृङ्खलामा केही पुरानो चलचित्रका आवाजहरू तपाईँको माझमा राख्नेछौँ कतिपय एउटा आवाज गुन्जिसकेको छ पृष्ठभूमिमा केही पुरानो चलचित्रको आवाज हो तपाईँ आउँदै गर्नुहोला सुना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुना छपन्न पाँच त्रिसठी तिन सय तेत्तिस यो बाटो हुँदै अति यो आवाज सुन्छौ आवासपछि कुराकानी गर्नको लागि अह स्कुल जाँदा पढेको थिएँ यही आवाज चलचित्र दुलखीबाट तपाईँको माझमा कार्यक्रममा पहिलो आवाज सँगसँगै राखिसकेका सो, कार्यक्रम अर्पण समर्पणको व्यवसायमा छौँ र तपाईँ पनि यसरी नै कार्यक्रममा आउन चाहनुहुन्छ भने स्टडीको टेलिफोन नम्बर खोल्ला सुन्ना छपन्न पाँच त्रिसठी तिन सय बत्तिस अनि सुन्ना छप्पन्न पाँच त्रिसठी तिन दुईवटा बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ र केही पुराना आवाजहरू छन् यिनै आवाजलाई आफ्नो आफन्त आफन जनैष्ठ मित्र साथीसँगै घर परिवार झन्प्रति तपाईँले समर्पण गर्न चाहनुहुन्छ भने फटाफट डाइल गरिहाल्नुहोला सुन्य छपन्न पाँच त्रिसठी तिन र तेत्तिसको यो बाटो हुँदै तपाईँ आउन सक्नुहुनेछ प्रविधि कक्षीबाट मित्र राज आवाजबाट मसुर्या सँगै तपाईँको साथ मिलिरहेको छ र यो सात तिन बजीसम्मको बिचमा मैले अनुरोध गरेर माग्नै पर्ने हवसर वारे सात दिन हुनेछन् सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा जुन कुनै तहरबाट जुन कुनै माध्यम हुँदै पनि हामीलाई सुनिरहनु भएको छ पूर्ण रूपमा विश्वास गर्न चाहन्छु सु। सुन्ना छपन्न पाँच त्रिसठी तिन बत्तिस र तेत्तिसको यो बाटो हुँदै टेलिफोन लाइनमा कोही मित्र हुन आउँछ भनेर इसारा मिल्दैछ तर सम्पर्क विस्तृत भइसकेको छ आउने क्रममा आउनुहोस् कोही साथी र र यति बेला कोही साथी हुनुहुन्थ्यो उहाँसँग पनि सम्पर्क व्यस्त भइसकेको छ एउटा आवाज सुन्छौँ राज हामी आवाजपछि फेरि कुराकानीको क्रमलाई लिएर आउने नै छौँ अहिले एउटा आवाज केही पुरानो आवाज हो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा आवाजसँग छोटो व्यापारीको विश्रामतर्फ लाग्छौँ र विश्राम फेरि तपाईँसँग कुराकानी गर्नको लागि आउँछौँ तपाईँ सुनिरहनुहोला रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हार्समा कार्यक्रम अर्पण समर्पण गहना नि? घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादी <laughs> हजुर पनि त्यो पनि भरिराख्नु पर्छ र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 सुनो नीन गुटरोल करी राशि अनुसार को पत्थर का सुनसादी सम्बन्धी संपूर्ण कारोबार को बीसो वर्ष पुरानो वर्षा बजार बे चार पचास चौसठी एक सय पैतिस पुनश्चर्य किरण सुनसादी पसलको अत्याधुनिक सोरुम हाम्रै पर्सा बजार नेपाल ठीक पारी पट्टी चौबिस कोठी चोकमा सञ्चालनमा आएको सहर जानकारी सा गराउँदछौ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 छपन्न पांच बैसठी पांच सौ उन्नाइल अब यस घाइतेको सम्पूर्ण जिम्मेवारी भवन निर्माण व्यवसाय सङ्घले नै लिन्छ होइन त दाइ लौ न ठेकदार साह मैले त यो घर बनाउनु अघि भवन निर्माण व्यवसाय सङ्घबाट स्वीकृति लिएकै छैन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 तिमी मलाई न? बिहे ना मा एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणालीबाट बाइक हजार हमारा सेवाहर पल्सर दुई सौ सी सी एन एस बाइक दुई सी सी सी का पलसर बाइक मज राधिक बिक्री एक सौ पच्चीस सी सी एक सचास सी सी का डिस्कभर बाइक एक सी सी एक सचीस का प्लाटिना बाइक का साथ ही जिनेस पार्ट एक्सचे फाइनेंस सुविधा एवं दक्ष अनुभवी मिस्त्री द्वारा सर्विस ग्राई ढुक्क रह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 घर तथ को सजावट तपाईले एक पटक समझने पड़ने नाम हमी कहाीर कारोरमै कुन सोफा को कर्पेट फिटिंग सिलास्थ संक आशिया होम डेको रतनगर टाड़ी उद्योग को अगड़ी भेट संगी सात सै तीस मोबाइल अन्ानबे चार एक छियालीस चार सौ उन्तीस अंठानब्बे चार तिरपन्न बयालीस आठ सतर शाखा कार्यालय मेन रोड नारायणगढ अफिस बैंक तथा वित्तीय संस्था को आवश्यक पड़े भर्टिकल भैलेन्सिंग पर्दा पाइन आसिया होम होस समझो कोठा सजाने सपना पूरा कर स्वागत छ तपाईँहरूकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्समा आज हामी कार्यक्रम देशदेखि विदेशसम्म लिएर आइपुगेका छौँ र उहाँहरू मध्ये म एकजना साथीसँग कुराकानी गर्दैछु धन्यवाद प्रयास प्रयास जी तपाईँ नेपालबाट कतारको दोहा सहरसम्म आइपुग्नु भएको छ नेपालबाट तपाईँ कतार आउँदाखेरि कुन ठाउँबाट टिकट लिएर आउनुभयो अवस्थित हङकङ राष्ट्रीय बजार फोन शून्य छप्पन्न पांच साठी शून्य मोबाइल अंठानबे चार तिरपन चालीस एक सौ एकसठी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 एक एक को छोटो व्यापारिक विश्राम पशी को श्रेणी में यहां पुनः स्वागत कार्यक्रम अर्पण समर्पण को यह बाकी भाग में सुनिरहनु भएको छ हामीलाई प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जीनेट अनलाइनमा लगन गरेर आजको श्रमा छौं केही पुराना चलचित्रका आवाज रतबाई ख माझमा प्रस्तुत गरिरहेका छौं रतभाइले पनि तिनै आवाजलाई आफ्ना साथीसँगै स्टमेत र आफन्त शङ्खरी परिवारप्रति समर्पण गर्न चाहनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर खुल्ला छ शून्य छपन्न पाँच त्रिसठी यो बाटो हुँदै टेलिफोन लाइनमा कोही मित्र आइसकेको इशारा आउँदै छ कोहनोन्स मैले वहालाई यतिबेलाको क्रममा बोलाउने प्रयत्न गरिरहेको छु कार्यक्रममा वहालाई स्वागत गर्छित् बलाको क्रममा हजुर नमस्ते हेलो हेलो हजुर नमस्ते नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ वर्षा दिकि अनु वर्षाबाट अनु हजुर अनुजी हजुर आरामै हुनुहुन्छ एकदम आराम छु के छ यहाँको नयाँ ताजा खबर <laughs> के खाजा खाजा बना। होला है एउटा <laughs> <laughs> तपाईँले पनि हाँस्नु भयो र मलाई पनि हँसै दिनु भयो सहभागिताको लागि धन्यवाद अनि त्यसो भए हामीसँगै छुट्यौँ नमस्ते नमस्ते अनु खडको सहभागिता पर्साबाट हामीलाई सोच्नु भएको हो कार्यक्रम अर्पण समर्पण व्यवसायमा अर्को एकजना मित्र हुनुहुन्छ अन्तिम मित्र हुनुहुन्छ भनेर इसारा मिल्दै थियो तर नभएर केही साथीसँग कुराकानी गर्न सक्छौँ भनेर इसारा गर्दै हुनुहुन्छ अहिले बेलाको क्रममा अर्को एकजना साथी हजुर नमस्ते नमस्कार कहाँबाट कहाँबाट हजुर चौधरी हजुर जी के गर्नुहुन्छ एउटा आवाज बजाएर छाड्नेछौँ कस कसलाई समर्पण गर्नुहुन्छ नानी आशिका सबैलाई आफ्नो इष्टमित्र घर परिवार जनप्रति समर्पण गर्न उहाँलाई पनि स्वागत गराइहाल्छु यति बेलाको क्रममा हजुर नमस्ते हजुर नमस्कार कहाँबाट बोल्दै हुनुहुन्छ प्रजा हजुर सुशीलजी हजुर आरामै हुनुहुन्छ एकदम तपाईँहरूलाई हामी पनि एकदमै ठिकठाक छौँ गर्मी साह्रो बढ्दो छ सा, होइन आ, गर्मी बढ्ने क्रममा हाल्छ टन्न पानी पिउनु होला चिसो पानी र शीतलता प्रदान हुने ठाउँमा बसिरहनु होला ख्याल राख्नु होला आफ्नो स्वास्थ्यको भन्न चाहन्छु सुशील खाजा भइसक्यो अथवा भागु छैन खाइसक्नुभयो कार्यक्रममा आउनु भएको छ अन्त्यमा एउटा आवाज बजाएर छान्ने समर्पण कस कसलाई अनि खोराकमा हुनुहुने अनि जुन राधिकाको लागि रेणुकाको लागि सरिताको लागि पार्वतीको लागि र मलाई सुशील भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ सुशीलजी सहभागिताको लागि धन्यवाद छुट्टी आगामी श्रृङ्खलाहरूमा पनि सम्झदै गर्नुहोला अन्त्यसम्म रहनुहोला नमस्ते है सुशील पौडेलको सहभागिता सुशील प्रसाको सहभागिता दाहा खानेबाट मेले खोजियौँ र बाबा बिस्तारै अन्त्य अन्त्यर्फ छ एकजनासँग मात्र कुराकानी गर्न सक्छौँ हामी अन्य साथीहरूसँग कुराकानी गर्न लागि सक्दैनौँ भनेर सङ्गीत गर्नुहोस् होइन सङ्गीताजी आफ्नो अध्ययनलाई कहाँ पुऱ्याउनु पढ्दै आउनुहोस् कस्तो गर्नु दादा <laughs> सङ्गीताजी हामी यो बारेमा अपियरमा कुराकानी गरौँला होइन अपियरमा जानकारी लिन सक्नुहुनेछ जे होस् कार्यक्रममा आउनु भएको छ हामी नियमभित्रीमा दिएर रहेर कुराकानी गर्नुपर्छ क्यारे खाजा भइसक्यो अथवाजी एउटा को लागि हुन्छ माया चाहिँ नगामी श्रृंखलाहरूमा पनि यसरी नै कुराकानी गर्न अन्तिम मित्र हुनुहुन्थ्यो कार्यक्रम अर्पण समर्पणको व्यवसायमा सहभागिता खडका बध्दु चौधरी त्यसै गरी सुशील पर्जा र अन्तिम सिनाथ भाइ सम्प्रलाई सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइन सबैलाई झलसम्म प्रविधि कक्षबाट सघाउने मित्र राजलाई पनि र रा, अन्त्यमा राजको चाइसमा रहेको यो पृष्ठभूमिमा गुन्जिरहेको केही पुरानो चलचित्रको आवाज सबै घार्दै कार्यक्रम अर्पण समर्पणको आजको श्रृङ्खलाबाट अर्पण समर्पणको सहयात्री म सूर्य ढकाल पनि हजुर लिन चाहन्छु हवस्तो नमस्कार शुभ समय सुसूसली बू बू ए पुतली सुसुस है मेरी, मेरी सुनतली मेर मन को बगैचमा टुल पुतली मेरो मन को बगैचमा फल सुंतली गा गा गा गा गा का मेरी गौथली